एलिट क्लब को सचिव म विराटनगर में बस्ता एलिट क्लब के सदस्य थे इस क्लब के संचालक समिति शिवप्रसाद रिजाल राधाप्रसाद घिमिरे गोपाल प्रसाद शर्मा आमोद प्रसाद उपाध्याय तोरेन्द्र मन सिंह पीके था लगायत का प्रतिष्ठित व्यक्ति होमो समयसम मलब के सचिव रहें अल्लब भवन में सचिव हूँ बने यह क्लब विराटनगर में अत्यधिक लोकप्रिय थी जहां विराटनगर का डाक्टर प्राध्यापक वकील शिक्षक इंजीनियर और उद्योगपति व्यापारी आऊँथे और सदस्य उन्हें रुचाओं विदेशी राजदूतहरू पनि क्लबमा आएर बोल्न रुचाउँथे हामी त्यहाँ अमेरिकी चिनिया र भारतीय राजदूतहरूसँग छलफल कार्यक्रम आयोजना गरेका थियौँ नेपालका प्रधानमन्त्री विशिष्ट राजनीतिज्ञ आदि व्यक्तिहरूलाई हामी आमन्त्रण गर्थ्यौँ उहाँहरू बोल्न आउनुहुन्थ्यो बिपी कोइराला मनमोहन अधिकारी टङ्कप्रसाद आचार्य लगायतका विशिष्ट राजनैतिक व्यक्तित्वहरूलाई बोलाइ हामीले प्रवचन कार्यक्रम आयोजना गरेका थियौँ मो काठमाडौँ आउँदा गोविन्द प्रसाद लोहानी लगायतका व्यक्तिहरूले काठमाडौँमा विराटनगरको जस्तो एलेट क्लब खोल्न सकिएन भन्ने कुरा गर्नुहुन्थ्यो विराटनगरको एलेट क्लबको नेपालको बौद्धिक क्षेत्रमा राम्रो प्रतिष्ठा थियो राजनैतिक शून्यताको अवस्थामा एलेट क्लब पञ्चायत इतर राजनीति गर्ने थलो भएको थियो एलेट क्लबमा हामी विश्वको राजनैतिक स्थिति र देशको समसामिक विषयहरूमा छलफल गर्थ्यौँ हरेक राजनीतिक सामाजिक क्लब जस्तै विभिन्न विषयमा कहिले क्लबका सम्पूर्ण सदस्यहरूबीच त कहिले सदस्यको विभिन्न समूहमा छलफल गर्थ्यौँ यस्तै एकपटक पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका भानिज मोहनबहादुर कटवालले हामी केही सीमित साथीहरूबीच कुरा हुँदा भन्नुभयो सूर्यबहादुर थापाजीले भन्नुभएको अहिले भारत र रुसको एउटा ध्रुव र अर्को चिन र अमेरिकाको ध्रुव छ यस्तो ध्रुवीकरण भएको अवस्थामा हामी भारत र रुसतर्फ लाग्नुपर्छ एउटा यस्तो अवस्था पनि थियो रुस र भारत नजिक थिए चीन र अमेरिका नजिक हुन खोजिरहेका थिए त्यसको प्रभाव हाम्रो नेपाली राजनीतिमा परिरहेको थियो बिपी कोइरेलाले भारतको बनारसमा बसेर नेपालमा सशस्त्र सङ्घर्ष चलाइरहनु भएको थियो रुसपक्षीय भएको हुँदा केसरजङ राईमाझीसँग उहाँको सम्बन्ध नजिकिएको थियो राईमाझी बिपीलाई भेट्न बनारस पुगेका थिए राईमाझीसँग बिपी नजिक भएको प्रसङ्गमा मेरा पुराना मित्र गणेशराज शर्मा भन्नुहुन्थ्यो बनारसमा पर्दा उहाँ वाम विचारधारा नजिक हुनुहुन्थ्यो पछि उहाँ बिपी कोरेलाको अत्यन्त निकट हुनुभयो हामी राईमाझीको ठाउँमा मनमोहनजी भएको हेर्न चाहन्थ्यौँ तर मनमोहनजी यो बाटोमा लाग्नु भारत र रुस नजिक हुँदा त्यसले बिपी र रायमाझीलाई नजिक बनाएको थियो एक पटक सोभियत राजदूतावासका जिम्मेवार व्यक्ति मोहनमोहजीलाई भेट्न विराटनगर गएको मलाई थाहा छ उहाँहरूबीच कुरा मिलेन क्यारे सबै कुरा मैले थाहा पाउन सकिनँ नेपालको राजनीति आन्तरिक शक्तिहरूको भूमिकाभन्दा बढी बाह्य शक्तिबाटै प्रभावित भएको अवस्था थियो त्यो प्रत्यक्ष असर नेपालका विद्यार्थीहरूमा देखिन्थ्यो त्यस्ताका नेपालमा आन्दोलन भनेकै विद्यार्थीहरूले गर्ने आन्दोलन थियो कैंपस कैंपस में सवियो निर्वाचन में कम्युनस्ट और कांग्रेस विद्यार्थीबीच प्रतिस्पर्धा हुरपीट भी चलत महेन्द्र मोरंग कैंपस को सबियो निर्वाचन गोली चलाएर होनहार विद्यार्थी फड़िन्द्र तिमसिना हत्या करे वाम विद्यार्थी में प्रभाव थी कम्युनिस्ट और कांग्रेस का विद्यार्थीबी भिड़ हो पंचायती शासक ताली पिटे रमाथे देश में कांग्रेस कम्युनिस्ट लड़ि थे पंचायत को मोज यी दुई शक्ति लडाउन पञ्चहरू चाहन्थे हामी त्यहीँ बाटोमा हिँड्थ्यौँ नेपालको राजनीतिमा यस्तो बेला पनि थियो काङ्ग्रेसले कम्युनिस्टलाई दुश्मन देख्ने कम्युनिस्टले काङ्ग्रेसलाई यस्तै बखत बिपीले अधित फर्मुलाको चर्चा उठाउनु इन्डोनेसियामा सुकार्नु राष्ट्रपति थिए त्यस्ताका त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव डीएन अधित थिए उनले सुकार्नसँग सहकार्य गरेका थिए यही सहकार्य गरी कम्युनिस्टहरूले सत्ता कब्जा गर्छन् र यसबाट सतर्क हुनुपर्छ भन्ने कुरा नै बिपीको अधित फर्मुलाको सन्देश थियो उहाँ अधित फर्मुलाको चर्चा गरेर कम्युनिस्टहरूले पञ्चायतमा घुसपेट गरेका छन् र उनीहरूले सत्ता कब्जा गर्छन् भने राजा र पञ्चलाई सचेत गराउन चाहनुहुन्थ्यो उहाँको तारो राजा होइन कम्युनिस्ट नै थिए दुई सालको आन्दोलनको बेलाका अमेरिकी राजदूत जुडिया च्याङ ब्लकले काठमाडौँमा केही काङ्ग्रेसी बुद्धिजीवीहरूलाई भन्थिन् रे आन्दोलनमा नलाग यो आन्दोलन सफल भयो भने नेपालमा भारत आबी हुन्छ में यो बखत थियो। हमारा क्रियाकलापुर आंतरिक राजनीति भाव वैदेशिक राजनीति प्रभावित होते थे निरंकुश राजतंत्र को विरोध में एक भई लड़न पर्ने में हमी कम्युनिस्ट कांग्रेस एपस में लड़्थ्यौस को बड़ी दोष देखिथ्यो हम कम्युनिस्ट को गलती कम थे विस्तारवादसंग ना। लड़ने नाम में राजा को निरंकुश पंचायत को विरोध करिंतन वामर एक सेक्शन में थी इसलिए निरंकुश विरोधी आंदोलन में ठूल नोकसान प्रजातन्त्र स्थापनामा ढिलो भयो दुई हजार पैँतिस छत्तिस सालमा राजनैतिक दलहरू एकापसमा नजिक हुन थालेपछि विद्यार्थीहरू पनि नजिक हुन थाले देशभित्रकै राजनैतिक शक्तिहरूलाई मध्यनजर गरी अघि बढ्नुपर्छ भन्ने सोच बढ्दै गयो कम्युनिस्ट काङ्ग्रेस एक भएर निरङ्कुश राजतन्त्र विरुद्ध अघि बढेपछि अन्तत दुई सालमा पञ्चायत ढल्यो ये ये। दुई हजार सडतिस सालको जनमत संग्रहमा बहुदललाई हराइएको घोषणा गरेपछि हामीले जनमत सङ्ग्रहको परिणामपछिको राजनीति विषयमा राजनीति गोष्ठी गरेका थियौँ त्यसमा बिपी कोइराला मनमोहन अधिकारी को टङ्कप्रसाद आचार्य मातृका प्रसाद कोइरेला र ऋषिकेश शाहलाई वक्ताका रूपमा निम्ताइएको थियो दुई दिनको कार्यक्रम आयोजना गरिएको भए पनि यसलाई छुट्याएर एकदिनको बनाइयो टङ्कप्रसाद आचार्यले आउन भ्याउँदिन भनेर खबर पठाउनु भयो त्यस्तै प्रसाद कोइरलाले पनि अन्तिम क्षणमा आउँदिन भन्नुभयो त्यसपछि हामीसँग बिपी कोइराला मनमोहन अधिकारी ऋषिकेश शाह मात्र वक्ताहरू हुनुभयो पछि आमोद प्रसाद उपाध्यायले विश्वबन्धु थापा र आफ्ना साडुभाइ रविन्द्रनाथ शर्माको नाम थप्नु भयो त्यसपछि बोल्ने वक्ता पाँचजना भए एलिड क्लबमा ठाउँ नपुग्ने भएर हामीले त्यो कार्यक्रम वीरेन्द्र सभागृहमा गर्ने तयारी गर्यौँ त्यो पनि टनाटन भयो हलमा एकातिर महिला अर्कातिर पत्रकार र त्यस पुरुष श्रोता राख्यौँ हिँड्ने श्रेणी पनि भरियो मानिसहरू त्यो कार्यक्रममा यति धेरै आएकी सभागृह हलको बाहिरी चौर र आँगनभरि जताततै मानिसहरूले भरिएको थियो त्यस्तै नेपाल बैङ्कको सडकदेखि तल अस्पताल चोकसम्म मानिसहरूले भरिएको हुनाले सडक र अस्पताल चोकसम्म माइक लगाउनु परेको थियो इलाम झाप पांचथर ताप्लेजुंगे पश्चिम राजनकपुरसम का मानसर त्यां आया थे कार्यक्रम में एलेट क्लब का तर्फ स्वागत करें तो कार्यक्रम में शुरूवार क्रमशः रवीन्द्रनाथ विश्वबंधु ऋषिकेश मनमोहन अधिकारी रीपी कोईराला को बोलने क्रम राखी थी बीपी ने मैं बोलाई कार्यम के कार्यसूची मग्न भार मैं वहां देखाएं वहां मेरे कान में तिमी नाम बीच राख शुरू में श्रोता को ध्यान केन्द्रित हुईन पति श्रोता सुंदा सुंदा थाकेोता को ध्यान केन्द्रित होने समय बीच कोई बेला मेरे बोलने पालो पार भाई बिबी कस्तो सूक्ष्म रूपमा विचार गर्नुहुँदो रहेछ भन्ने लाग्यो यो कार्यक्रम अत्यन्तै अद्भुत र विशाल हुन पुग्यो भर्खरै जितेको घोषणा गरिएको पञ्चायती व्यवस्थाको विरोधमा यो खुल्ला जनअभिव्यक्ति थियो कार्यक्रमबाट सबै पाहुना बहुतै खुसी हुनुभएको थियो भोलिपल्ट बिहान कार्यक्रममा वक्ताका रूपमा निमन्त्रणा गरिएका नेताहरूलाई एलिट क्लबका तर्फबाट धन्यवाद दिएर म उहाँहरूको निवासमा गएँ कोइरेडा निवासमा निकै ठुलो भेट थियो सुरेश अधिकारी र म मोटरसाइकलमा गएका थियौँ मलाई देख्नसाथ त्यहाँ भएका मानिसहरूले हार्दिक अभिवादन गरे बिपीका भाइ केशव कोइरालाले खुब राम्रो गर्यो बधाई छ हिजो बेलुका बिपीले हामी सबैलाई राखेर रा भन्दै हुनुहुन्थ्यो विराटनगरको एलिट क्लबले गरे जस्तो कार्यक्रम देशका दस ठाउँमा गएर म बहुदल ल्याइदिन सक्छु उहाँले निकै उत्साहका साथ कुरा गर्नुभएको कु थियो बिपीसँग भेटेपछि उहाँले राम्रो कार्यक्रम गरेकोमा बधाई भन्नुभयो मैले पनि एलिट क्लबको निम्ति स्वीकार गरी आएर बोलिदिनु भएकोमा म धन्यवाद दिँदा आएको हुँ भने केहीबेर उहाँसँग कुराकानी गरेर हामी फर्कियौँ विराटनगरको यो एलिट क्लबको कार्यक्रमको प्रभाव कति पर्यो भन्ने मलाई क्लबको सचिव भएको नाताले ठाउँ ठाउँबाट राम्रो काम गरेकोमा बधाई पत्र पनि आए धनकुटाका युवाहरूले लेखेको पत्र पनि रमाइलो थियो हामी पनि एलिट क्लब जस्तै राम्रा काम गर्न चाहन्छौँ हामीले एलिट क्लबको विधान पठाइदिनुहोस् मैले एलिट क्लबको एकप्रति विधान पठाइदिएँ साथै मैले विधानले मात्र राम्रो काम भएको होइन राम्रो काम गर्न जनताको सरोकारका विषयमा राम्रो कार्यक्रम राख्नुहोस् त्यसै राम्रो भइहाल्छ भनेर लेखी पठाएको थिएँ त्यसबेलाको राजनीतिक स्थितिमा बहुदललाई हराएकोमा विरोध जाहेर गर्न राजालाई दबाब दिन र जनताको मनोबल बढाउन यस्तो राजनीतिक काम गर्नु रहेछ भन्ने हामीले बुझ्यौ दुई सालमा नेपाली काङ्ग्रेस र हाम्रो समझदारी भएर आफ्नै प्रकारले सत्याग्रह गर्ने कुरा भएको थियो मनमोहन साहना कृष्णराज विष्णु विष्णुबहादुर मानन्दर तुलसीलाल अमात्य गरी छवटा कम्युनिस्ट समूह मिलेर एकता सङ्घर्ष समिति समेत गठन भएको थियो प्रत्येक दिन एक समूहले पंचायती व्यवस्था मुर्दाबाद पार्टीमाथिको प्रतिबन्ध हटाऊ नागरिक हक अधिकारको बहाली गर भन्ने नारा लगाउँथे ती मानिसहरू पक्राउ पर्थे मैले पनि सत्याग्रहमा प्रत्यक्ष भाग लिने योजना बनाई पार्टीमा प्रस्ताव राखेँ तर पार्टीमा छलफल हुँदा मनमोहन अधिकारीले गिरुतारी दिने र सिद्धलाल सिंहले बाहिर बसेर सत्याग्रह सञ्चालन गर्ने भन्ने कुरा भयो मैले पनि एकदिन सत्याग्रहीहरूको नेतृत्व गरेर सत्याग्रहमा भाग लिन जान मन लागेको कुरा राखेँ तर सिद्धलालले मैले बाहिर बसेर काम गर्ने हो भने मलाई भरतमोहनजी सहयोगी चाहिन्छ भनेर ढिप्पी गर्न थाले मनमोहनले न त सिद्धलाल र भरतमोहन बाहिर बसेर काम गर्ने हामी सत्याग्रहमा जाने भन्ने निर्णय सुनाइदिनु भयो सत्याग्रही भएर जाने मेरो इच्छा पूरा हुन पाएन त्यसबेला हामीले राम्रो कार्यक्रम चलाएका थियौँ प्रत्येक दिन एकजना नेता पार्टीको झण्डा लिएर हिँड्ने कार्यक्रम बनाएका थियौँ साथीहरूमा बडो उत्साह थियो सत्याग्रहको क्रम चलिरहेको थियो दुई असार पाँच छ र सात गति काठमाडौँ लगायत देशका विभिन्न भागमा बम विस्फोटन भयो त्यही न्युपारी काङ्ग्रेसले सत्याग्रह स्थगित गर्यो वामपन्थीहरूले सुरु गरेको आन्दोलन पनि स्थगित हुन पुग्यो पञ्चायत विरुद्ध आन्दोलन उठिरहेको थियो आगो सल्कन खोज्दा खोज्दै निभाउने काम भयो